अदूरपश्चिममा वर्षेनी मानव हत्याका घटना बढ्दै हत्याका घटना सबैभन्दा बढी कञ्चनपुरमा खुटिया दिपायल सडक खण्ड निर्माणको कार्य चाँडै अगाडि बढ्ने मन्त्री लेखकको भनाई यस क्षेत्रको विकासका लागि सडक सञ्जाल विकास गर्नु महत्वपूर्ण रहेकोमा जोड ट्राक्टर दुर्घटनामा ज्यान गुमाउनेका आफन्तले क्षतिपूर्ति पाएनन्लमा भत्काइएका इलाका वन कार्यालयहरू पुननिर्माण हुन सकेनन् र डोटीमा जना ग्राहकहरूको विद्युत लाइन काट्यो अछाममा टेलिकम कर्मचारीको मनोमानी सेवाग्राही मार्कामा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 पच्छी, जानकारी कराया विषय में सचार बयानबे दशमलव दुई मेगा हर्ज को प्रसारण क्षेत्र भि का हरेक नागरिक रेडियो संवाददाता बनाने अभियान हम साथ सब को साझा आवाज बनाने अभियान हम सहयोगी रिपोर्टर को रूप रही काम करने उत्कृष्ट के हीला रेडियो को वार्षिकोत् सपना सम्मान गरेने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 अठार वर्षदेखि साठी वर्ष उमेरका पैँचालिस किलोग्राम माथि तौल भएका इच्छुक महानुभावहरूले रक्तदान गरौँ डडेलधुरामा सञ्चालित रक्त सञ्चार सेवालाई प्रभावकारी बनाऊ एकपटक दिइसकेको मितिले तिन महिनापछि फेरि रक्तदान गर्न सकिन्छ मानवीय सेवाका लागि नेपाल रेड क्रस सोसाइटी डडेलधुरा र रेडियो युनिटी सँगसँगै प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुरेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रेडियो प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना अनिमा म भूपेन्द्र विष्ट सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु सुदूरपश्चिममा हत्याका घटना वर्षेनी बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ क्षेत्रीय प्रहरी कार्यालय दिपाले दिएको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष दुई हजार बहत्तर सुदूरपश्चिममा बासठी जनाको हत्या भएको छ यसअघिका दुई वर्षमा गर्मश साठी र छप्पन्नजनाको हत्या भएको थियो तथ्याङ्क अनुसार गत वर्ष सबैभन्दा बढी कञ्चनपुरमा हत्या भएको छ यस जिल्लामा पाँच महिला र बाह्र पुरूष गरी सत्र जनाको हत्या भएको छ त्यस्तै कैलालीमा तेह्रजना डोटीमा आठ जना र बाजुरामा सातजनाको हत्या भएको छ यस्तै बजाङमा पाँच बैतडीमा चार अछाम र दार्चुलामा तीन तीन र डडेलधुरामा दुई पुरूषको हत्या भएको छ यस्तै तीन वर्षीय अवधिमा अठासी जनाको हत्या गर्ने प्रयास भएको छ उनीहरूको ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ ज्यान लिने गरी हमला गरिएकामा मा। उन्तिस महिला र उन्सठी पुरूष रहेको प्रहरी तथ्याङ्कले देखाएको छ यस अवधिमा तीन जनाको भविद्य लामो समयदेखि मर्मत अभावमा जिल्ला प्रशासन कार्यालय डडेलधुरा जोड्ने सडक थप क्षति हुँदै हुने क्रम बढ्दै गएको छ तुफान डाँडादेखि सुरु भएको उक्त सडकमा केही समय पहिले ससना रहेका खाल्डाखुल्डीहरू अहिले ठूला बनेका छन् समयमै मर्मत नगरिँदा तुफान डाँडादेखि जिल्ला शिक्षा कार्यले नजिक हुँदै प्रशासनसम्म पुग्ने सडकमा अलिकति पनि तीव्र गतिमा सवारी चलाएमा दुर्घटना हुने जोखिम रहेको छ चालकहरूले सावधानीपूर्वक सवारी चलाएमा दुर्घटनाबाट त जोगिएला तर मर्रमत नगरिदा सडकको नै सडक कुरूप बन्दै गएको छ उता अमरगढी नगरपालिकाले भने हाललाई सडक मर्मत गर्न नसकिने जनाएको छ गएको पुग्छ नगरपा परिषदमा सो सडकबारी उपभोक्ताहरूबाट मर्मतका नाममा कुनै पनि योजना नआएकाले मर्मतका लागि रकम नछुट्याइएको नगरपालिकाका का कार्यकारी अधिकृत मातृका प्रसाद भट्टराईले प्रतिक्रिया दिनुभयो जिल्ला प्रशासन कार्यालय जाने सडक भएकै कारण यता प्रमुख जिल्ला अधिकारीले केही त चाँसो देखाउनु छ तर काम हुन सकेको छैन प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहले नगरपालिकाले सुरुवातमा सडक डिभिजन कार्यालय कुलपाती डोटीले बनाएको बताएपछि आफूले सडक मर्मत गर्नुपर्ने भनेर सडक डिभिजनलाई पत्राचार गरेको बताउनु भएको छ सडक डिभिजनले चाँडो मर्मत नगरेमा मर्मत गर्न नसके पनि नगरपालिकाले नै खाल्डा खाल्डाखुल्डीहरू पुर्ने काम गर्नुपर्ने उहाँले गर्नु गर्नुभएको छ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले खुटिया दिपायाली सडक खण्ड निर्माणको कार्य तुरन्त अगाडि बढाउने बताउनु भएको छ मन्त्री बनेपछि पहिलो पटक सुदूरपश्चिम आउनुभएका मन्त्री लेखकले आज कैलालीको अत्तरीमा आयोजित एक कार्यक्रममा सो कुरा बताउनु भएको हो मन्त्री लेखकले खुटिया दिपायाली सडक खण्ड निर्माण कार्य रोकिएको बारे आफूले अध्ययन गरिरहेको र निर्माणको लागि केही समस्या भए त्यो समस्याको सामना गरेर भए पनि निर्माण कार्य अगाडि बढाउने प्रतिबद्धता जनाउनु भएको छ उहाँले सुदूरपश्चिम विकासका पूर्वाधार तयार नहुदा अन्य क्षेत्रभन्दा अहिले सुदूरपश्चिम विकासमा पछाडि परेको बताउनु भएको छ उहाँले विकासका लागि सडक सञ्चाल महत्वपूर्ण रहेको बताउनु भएको छ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री लेखकले अत्तरिया धनगढीलाई एउटै सहरको रूपमा विकास हुने सम्भावना रहेको बताउनु भएको छ उहाँले संघीयतामा अत्तरिया अबको आर्थिक केन्द्र बन्नेतर्फ सङ्केत गर्दै त्यसको लागि दिपावाली खुटिया दुर्तमार्ग सेती मार्ग र महाकाली लोकमार्ग निर्माणको कार्य पनि जोड दिनुपर्ने बताउनु भएको हो अत्तरिया नगरपालिकाको स्याउले बजारका स्थानीयवासीहरूले खुटिया दिपावली सड़क निर्माणको कार्य जसरी भए पनि अगाडि बढाउँछ कैलाश खोला ट्राक्टर दुर्घटनामा परि ज्यान गुमाउनेका आफन्तले चार महिना बितिसक्दासम्म पनि क्षतिपूर्ति पाएका छन् भने घाइतेहरूको उपचार समेत पाएका छैनन् गत जेठ उन्नाइस गते अछाम सदरमुका मङ्गलसनबाट सापेवगर जाँदै गरेको से एक त एकसठी पैंसठी नंबर को ट्रैक्टर कैलाश खोला नजिके दुर्घटना हुईजना को ज्ञान गई थी आठ जना घाइटे भैयाघटना में सांपे बगर नगरपालिक वडान नंबर दस का यज्ञराज भूल रोही नगरपा ओडान नंबर छ का, का, का सरोज कुंवर को ज्यादान पूर्व संचार राज्य मंत्री बहादुर शाह अध्यक्ष रहकर जनता बहुदीय सहकारी संस्था प्रयोग करते आयोजित एकसठी पैंसठी नंबर को ट्रैक्टर दुर्घटना चार महीना बीतीस राहत पाउनु त कता हो कता सहकारीका अध्यक्ष सहित कुनै पनि सहकारीसँग सम्बन्धित व्यक्तिले घाइती तथा मृतकका आफन्तलाई सान्त्वना समेत नदिएको पीड़ितले गुनासो गरेका छन् यता अछामका प्रमुख जिल्ला अधिकारी कौशल राज शर्माले गाडी नामसारी नभएको अवस्थाले पनि कार्यवाहीमा जटिलता उत्पन्न गरेको बताएका छन् प्रमुख जिल्ला अधिकारी शर्माले ट्र्याक्टर यात्रु बक्ने यातायातको साधन नभए पनि पर्याप्त यातायातका साधन नपाइने जिल्लामा यात्रुहरूले ट्याक्टरको यात्रा गर्दा र बिमा पनि नगरिएकाले समस्या उत्पन्न गरेको बताएका छन् प्रमुख जिल्ला अधिकारी शर्माले पैँतिस दिने म्याद दिएकोमा यो म्याद गुज्रिएमा आफूले कानुनविदहरूसँग छलफल परामर्श गरी अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् दुर्घटना भएको ट्र्याक्टर स्वेता ट्रेडर्स धनगढीबाट लक्ष्मी अटो कन्स्ट्रक्सनले खरिद गरेको र त्यसपछि उक्त कम्पनीबाट दुई हजार एकहत्तर गते जनता बहुदेसीय सहकारी संस्था मंगलसेनले सत्र खरीद गरेको जिल्ला बैतडीमा द्वन्दकालमा भत्किएका अधिकांश इलाका वन कार्यालयहरू अझै पनि पुननिर्माण हुन सकेका छैनन् भने कतिपय भवनहरू जीर्ण अवस्थामा रहेका छन् मेलौली देउलेक कुमाउ मालिका गाजरी सतबाज र हाट आठवटा इलाका वन कार्यालय रहेका छन् भने तीमध्ये मेलौली र कुलाउका इलाका वन कार्यालयहरूको पुनर्निर्माण सुस्थ गतिमा भइरहेको छ द्वन्दकालमा सुरक्षित रहेका अन्य कतिपय इलाका वन कार्यालयहरू पनि अहिले जीर्ण अवस्थामा रहदा प्रयोगमा आउन सकेका छैनन् देउलेक मालिका गाजरी सतबाज र हाट गरी छवटा इलाका वन कार्यालयका भवनहरू जीर्ण अवस्थामा रहेको वन कार्यालयको भनाइरहेको छ सबै इलाका वन कार्यालयहरूमा पाँच रेञ्जर र तीन वन अधिकृत गरी आठ कर्मचारी कार्यरत रहेको निमित्त जिल्ला वन अधिकृत रामप्रसाद चौधरीले बताउनु उनीहरूले सम्पादन निजी भवनहरूबाट गरिरहेका छन् सम्बन्धित निकायले पुननिर्माणमा तदारुकताका साथ चासो नदेखाउँदा इलाका वन कार्यालयबाट प्रवाह हुने दैनिक कामकाजहरू प्रभावित हुने गरेका छन् वन कार्यालयहरू जङ्गलमा जङ्गलका बिचमा रहेका र व्यवस्थित नभएका कारण वन जङ्गलको संरक्षण सम्वर्धन गर्ने लोपोन्मुख वन्य जन्तु जीव जन्तुहरू जडीबुडी र महत्वपूर्ण काठ दाउराको चोरी निकासी र पैठारी रोक्ने जस्ता कामहरू प्रभावित भएका हुन। डोटे साना जलविद्युत कार्यालय दिपायलले लामो समयदेखि महसुल नबुझाउने छयासीजना ग्राहकको विद्युत लाइन काटेको छ विद्युत कार्यालय दिपायल तथा सिलगढ़ी शाखामा झण्डै एक करोड पन्ध्र लाख रुपैयाँभन्दा बढी विद्युत महसुल उठाउन बाँकी छ डोटीमा दस हजार आठ सय उनासीजना ग्राहक छन् विद्युत कार्यालयले लामो समयदेखि महसुल नतिर्ने जिल्ला तथा क्षेत्रीय स्तरका सरकारी कार्यालयलाई सात दिनभित्र रकम बुझाउन तथा नबुझाए लाइन काटिने पत्र समेत पठाइसकिएको विद्युत कार्यालय दिपालका प्राविधिक प्रमुख पदम भट्टले बताउनु छ उहाँले भन्नुभयो कतिपय सरकारी कार्यालयको वर्षौंदेखिको लाखौँ रकम बुझाउन बाँकी देखिएकाले सम्बन्धित कार्यालयलाई पत्र पठाउनका साथै पत्र पत्रिका में सूचना समेत प्रकाशित करबुझाई का लाइन काटिश मदिरा बिक्री वितरणमा प्रतिबन्ध बैतडीको विभिन्न गाविसमा गौरा पर्वलाई लक्षित गरी मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ जिल्लाका अधिकांश ग्रामीण भेगहरूमा स्थानीयले समिति गठन गरी गौरा पर्व अवधिभर मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएका हुन् जिल्लाका ग्वाललेग मठेराज भटना नागार्जुन लगायतका गाविसमा गौरा पर्वको बेला हुनसक्ने सम्भावित अराजक गतिविधिलाई मध्यनजर गर्दै सतर्कता अप्नाएको स्थानीयको भनाइ रहेको ठेराजमा एक हप्तापछिस्कृतिक तथा साङ्गीतिक कार्यक्रमलाई मध्यनजर गरेर मदिरा बिक्री वितरण तथा ओसार पोसारमा रोक लगाइएको कार्यक्रमका संयोजक महेशराज पन्तले जानकारी दिनुभएको छ कार्यक्रम स्थलमा मदिरा सेवन गरेको पाइएमा कड़ा कार्यवाही गर्ने आयोजकले चेतावनी दिएको छ यसै गरी पर्वमा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाउन जिल्लाका विभिन्न क्षेत्रका युवा स्वयं परिचालन गरिएको छ पर्वमा अराजक गतिविधि हुन नदिन मदिरा तथा जुवा तास चोरी कैती जस्ता क्रियाकलाप निरुत्साहित गर्न घोरा मेला व्यवस्थापन समिति गठन गरी स्वयं सेवक परिचालन गरिएकोमा डुङ्गा चालकहरूले मन परी भाडा असुली गर्दा बैतरेको तल सोराटका स्थानीय मर्कामा नेपाल माताको पचहत्तर फिट अग्लो अष्ट मूर्ति स्थापनाका लागि माग समाचार जिला कृषि वििकस कार्यालय डड़धुरा साना साई सहकारी सींचाई तथा प्लास्टिक पोखरी निर्माण कोवेदन पेश करने संबंधी अत्यंत जरूरी सूचना इस कार्यालय आर्थिक वर्ष दुई हजार तिरहत्तर चौहत्तर को वार्षिक कार्यक्रम अनुसार सहकारी खेती साई मल बी ढुवानी कार्यक्रम रक्षा आयोजना अंतर्गत संचालन करना सिंचाई सहकारी सिंचाई र्लास्टिक पोखरी निर्माण तथा मर्म सुधार कार्यक्रम का कार्यालय में विधिवत रूप दर्ता भाग कृषि समूह तथा कृषि सहकारी संस्था आँदो असोज दस गते कार्यालय समय भि आपूला पर्ने कृषि सेवा केन्द्र तथा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 सिफारिश गिपिना सिंचाई प्लास्टिक पोखरी का, का, का खाद्य सुरक्षा आयोजना लागू भैया नवदुर्गा बेलापुर भद्रपुर शिपुर देवल दिबेपुर दर्ता भाई कृषि सहकारी संस्था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 सम्पर्क गर्न हुन जानकारी गराइन्छ जिल्ला कृषि विकास कार्यालय डरेलधुरा सम्पर्क नम्बर शून्य छ्यानब्बे चार दस एक सय उनासी सूचना सूचना सूचना एस भागेश्वर सामुदायिक वन उपभोक्ता समूह भागेश्वर गावी वंबर एकदी वंबर छुला रूप में हाथ हथियार सूरी शिकार कासोरुख सौलाटनाषेधक कि चार किला सीमा क्षेत्र पूर्व में नानीघाट सूर्निया दोभान पश्चिम में तुसारी देखि उत्तर में मा कालामाटा हिरमादे दक्षिणसम यार्षे में यो कार्य कर नेहोरा संपूर्ण में जानकारी कराद अध्यक्ष डम्बर सिंह अरियल सचिव जनक राज भट्ट भागेश्वर सामुदायिक वन उपभोक्ता समूह भागेश्वर डड़ेलदूरा एही मक्सीर 8 गते पंद्रह 15 गते में होना गई सातौ बिहत राष्ट्रीय खेलकूद प्रतिता को तैयारी के सिलसिला में जिरा छनौट कर सोप्रयोजन का, सो का खिलाड़ी नाम दर्ताने भाग तपसिल बमोजिम का खेल सहभागी हो चाहने खेलाड़ी भाद्र बीस गतेम एस डुरा खेलकूद विस समिति को कार्यालय में संपर्क का राख अनोध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 कहे नौजवान हो तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगा खर्चमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रेडियो प्रस्तुत गरेका थियौँ सुदूरपश्चिममा वर्षेनी मानव हत्याका घटना बढ्दै हत्याका घटना सबैभन्दा बढी कञ्चनपुरमा मनमत अभावमा जिल्ला प्रशासन कार्यालय जोड्ने सड़क क्षति हुने क्रम बढ्दै खुटिया सडक खण्ड निर्माणको कार्य चाँडै अगाडि बढ्ने मन्त्री लेखकको भनाइ लगायतका समाचार शाखा अछामले सेवाग्राहीहरूलाई नदिएरै फर्काउने गरेको छ सा। टेलिकम शाखाले विभिन्न वाहना बनाएर सेवाग्राहीहरूलाई ढाट्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् कार्यालय प्रमुख खडक धामी कामको सिलसिलामा जिल्ला बाहिर भएको समयमा कार्यालयका अन्य कर्मचारीहरूमा मनोमानी बढेको हो कार्यालयमा आउने सेवाग्राहीको सानो समस्या पनि हाकिम छैन भन्दै फर्काउने गरेको बताइएको छ कार्यालय प्रमुख धामीले आफूले निमित्तको जिम्मा चुडा चुडामणी देवकोटालाई दिएको बताउनु भएको छ कार्यालय प्रमुख र कर्मचारी देवकोटाको बीच आपसी मनमुना मनमुटाफुदा कामकाज प्रभावित बनेको स्रोतले जनाएको छ कार्यालयका निमित्त प्रमुख देवकोटाले भने आफूहरूलाई काउन्टरमा बस्न नबस्न भनेकाले फिल्डमा रहेको जानकारी दिनु दिनुभएको छ बैतडीको तल्लो विकट क्षेत्र सोराडमा विभिन्न गाविसस्थित भारत जोड्ने घाटहरू सञ्चालित डुङ्गा चालकहरूले मनपरी ढङ्गले भाडा असुल्ने क्रम अझै रोकिएको छैन सरकारले तोकेको भाडाभन्दा बढी भाडा लिने गरेको कारण यात्रुहरूमा शास्ति भएको छ सरकारी निर्णय नियम नियमभन्दा दोब्बर र चौबर भाडा लिने गरेका कारण स्थानीयवासी लगायत ढुङ्गामा ओहोर दोहोर गर्नेलाई निकै शास्ति भएको स्थानीयले बताएका छन् पञ्चेश्वर महाकाली लगायत आधा दर्जन गाविसका स्थानीय बासिन्दाहरू दैनिक उपभोग्य वस्तु र औषधि उपचारका लागि सीमावर्ती भारतको लुहाघाट लगायत विभिन्न भारतीय बजारमा जाने गर्दछन् सदरमुकाम जोड्न यातायातको सुविधा नहुँदा बैतडीको तल्लो सोराडमा घाट ढोयाघाट मिम्बर घाट लगायत आधा दर्जन बढी घाटहरू सञ्चालित रहेका छन् ढुङ्गा चालकहरूले त्यसको सरकारी मापदण्ड उल्लङ्घन गर्दै प्रति 50 पचासदेखि 100 रुपियाँसम्म लिने गरेको स्थानीयले गुनासो गरेका छन् टेन्डर प्रक्रियामा बढाबडीमा ढुङ्गा चालकहरू टेन्डर आफ्नो दाउमा पार्ने भएका कारण पनि महँगो भाडा लिएको हुनसक्ने आशंका स्थानीयवासीहरूले गरेका छन् नेपाल माताको 75 फिट अग्लो अष्ट धातुको मूर्ति मूर्ति स्थापनाका लागि प्रत्येक नागरिकबाट कम्तीमाहरू एक सहयोग माग गरिएको छ कञ्चनपुर जिल्ला भीमदाता नगरपालिका स्थित ऐतिहासिक शारदा पीठ झम्केनी धाममा सो मन्दिर निर्माणका लागि जगद्गुरु बाला सन्त मोहन शरण देवाचार्यले विभिन्न जिल्ला हुँदै उपत्यकामा पदयात्रा गरी सहयोग जुटाउन शुरू गर्नु भएको हो मन्दिरमा पचहत्तर जिल्लाको प्रतिनिधित्व गराउने उद्देश्यले पचहत्तर फिट अग्लो अष्ट धातुको मूर्ति नेपालमाताको मूर्ति राखिने भएको छ मन्दिर निर्माणका लागि सहयोग जुटाउने क्रममा जगतगुरू देवाचार्यले पश्चिम नेपालका सैतिस जिल्लाको भ्रमण गरी साउन उन्तिस गते उपत्यका पुग्नु भएको काठमाडौँ उपत्यका पदयात्रा व्यवस्था समितिले जनाएको छ उपत्यकाका विभिन्न भागमा पैदल यात्रा गरी सहयोग सङ्कलन गरिरहनु भएको छ काठमाडौँ र ललितपुरका भित्री र बाहिरी बजारको भ्रमणपछि जडीबुटी पेप्सी कोलाबाट भक्तपुर प्रवेश गर्ने समितिका संयोजक भरत घिमिरेले जानकारी दिनुभएको छ भ्रमणका क्रममा जगद्गुरु देवाचार्यले विभिन्न तीर्थस्थल नदीनाला पवित्र मठ मन्दिरको महात्मा गरिमा र महत्वसहित प्रवचन गरिरहनु भएको छ उपत्यकाको पैदल यात्रा हाल पशुपति पुगेको समिति सदस्य कृष्ण खतेवडाले बताउनु भएको छ सैतिस जिल्ला हुँदै उपत्यका पुग्दा प्रत्येक नागरिकबाट कम्तिमा एक रुपियाँको सहयोगले पनि पचास लाख रुपियाँ सङ्कलन भइसकेको छ पुरातत्व विभागका इन्जिनियरले मन्दिर निर्माणका लागि करिब रु पच्चिस करोड लाग्ने प्रतिवेदन दिएको समितिले जनाएको छ नेपाल माताको मूर्तिमा सुनचादी तामा फलाम पित्तल डेलधुराको जोकबुडाको लालढुका बजार क्षेत्र अनुगमन गरिएको छ हालै मात्र त्यस क्षेत्रमा स्थापना भएको का इलाका प्रशासन कार्यालय जोगबुडाले होटेल किराना पसल र मदिरा पसलहरूमा छड्के अनुगमन गरिएको इलाका प्रशासनले जनाएको छ अनुगमनमा परशुराम नगरपालिका र इलाका प्रहरी कार्यालयले पनि सहयोग गरेका थिए तेह्रवटा होटल बाह्रवटा किराना पसल र केही के केही मदिरा पसलमा अनुगमन गरिएको थियो अनुगमनका क्रममा होटलहरूमा सरसफाईको कमी रहेको भेटिएको थियो भने किराना पसलहरूमा म्याद नागेका भिडी र गुटाहरू भेटिएको अनुगमन टोलीले जनाएको छ सा। साथै मदिरा पसलहरूले मदिरावेचबिकनको समय उल्लङ्घन गरेको पाइएपछि उनीहरूलाई साँझ पाँचदेखि राति आठ बजेसम्म मात्रै मदिरा बिक्री गर्न निर्देशन दिएको इलाका प्रशासन कार्यालय जोगबुडाका प्रमुख दत्तराम पाण्डेले जानकारी दिनुभयो अनुगमनमा बरामद गरिएका म्याद नागेका वस्तुहरू नष्ट गरिने जनाइएको छ राष्ट्रिय खेलकुद परिषदको त्रिपन्नौ वार्षिक उत्सव आज जिल्ला खेलकुद विकास समिति डडेलधुराले पनि मनाइरहेको छ वार्षिक उत्सवको अवसरमा आज बिहान रक्तदान कार्यक्रम सम्पन्न गरेको खेलकुद विकास समितिले अहिले आफ्नै कार्यालयमा दिपावली गरिरहेको समितिका अध्यक्ष राजेन्द्र बहादुर मगरले जानकारी दिनुभएको छ वार्षिक उत्सवको अवसरमा आठजनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी डडेलधुराको रक्त सञ्चार केन्द्रका टेक्नोलोजिस्ट गणेश एडले जानकारी दिनुभएको छ रक्तदानको महत्व बुझेर रक्तदान गर्ने सबैलाई उहाँले राजनीतिक दलहरूको बैठक भएको छ जिल्लाका राजनीतिक दलहरूको आजको सर्वदलीय बैठकले डोटी जिल्लामा दसवटा गाउँपालिका र एकवटा नगरपालिका सहितको वैकल्पिक प्रस्ताव पठाउने निर्णय गरेको नेकपा एमाले डोटी अध्यक्ष चक्र बताउनु भएको छ हिजोको सलफलमा प्राविधिक सहयोग समितिले प्रस्तुत गरेको खाका जनसङ्ख्यालाई मात्र आधार बनाएर भूगोलको निर्धारण गरेको भन्दै सहभागीहरूले असन्तुष्टि व्यक्त गरेका थिए साते राजनीतिक दलहरूले आफ्नै खाकाहरू प्रस्तुत गरेका थिए जसमा नेपाली काङ्ग्रेसले आठ वा एघारवटा स्थानीय तह हुनुपर्ने प्रस्ताव गरिएको थियो भने नेकपा एमाले डोटीले छवटा स्थानीय निकायको खाका प्रस्तुत गरेको थियो माओवादी केन्द्र राष्ट्रिय जनमोर्चा नेकपा माओवादी क्रान्तिकारी छलफल कार्यक्रममा सहभागी थिएनन् छवटा स्थानीय तहको खाका पनि पठाइने भएको छ अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिममा सडक तथा सवारीसँग सम्बन्धित कुनै पनि घटना तथा दुर्घटनाहरू नभएको र अवस्था सामान्य रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय जनाएको छ अब आज रातिको मौसमी पूर्वानुमान आज राति देशको पूर्वी क्षेत्र बादलले ढाक्नेछ भने बाँकी क्षेत्रहरूमा साधारणतया मौसम बदली हुनेछ सा। यसका साथै पूर्वी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने मध्य र पश्चिमी क्षेत्रका थोरै ठाउँहरूमा छोटो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै साँझ छ बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुखहरू मानव कञ्चनपुरमा मर्मत अभावमा जिल्ला प्रशासन कार्यालय जोड्ने सडक क्षति हुने क्रम बढ्दै हाललाई मरमत गर्न नसकिने अमरगढी नगरपालिकाको भनाई खोटिया दीपाय सड़क खंड निर्माण के कार्य चाँडे अड़ी बढ़ने मंत्री लेखक को भनाई इस क्षेत्र को वििकस का जोड़ना में जान गुमाने का आप बैतड़ी में द्वंद्वका में फत्का इलाका वन कार्यालय पुनर्निर्माण हो छियासी ग्राहक को विद्युत लाइन काटी अछामिकम कर्मचारी को मनमानी सेवाग्राही मका